रेडियो अर्पण एक सय चार थक्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन मेगा कार्यक्रम लिएर उपस्थित भइसकेको छु म स्वागत सेटसम्म पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगाहरू इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट प्रत्येक सातको बुधबार चार बजीको समचार बजी करिब करिब पाँच बजीसम्म सुन्न सक्नुहुन्छ यो प्रोग्राम र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका प्रदर्शनको नजिक नजिक लागेका अनि प्रदर्शन मात्र गएका कडप्रिय नेपाली चलचित्रका कडप्रिय गीत सङ्गीत प्रस्तुत गर्दै नेपाली चाँडै नै र फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् सुभाष गिरी फिल्मका निर्माता हुन्ड काउन्टाउनको नम्बर टेन नेपाली यो चलचित्र चुठी ध नेपाली कथा चलचित्र हो ए माया हो को गीत यहाँले सुनिरहनु भएको छ ने नम्बर टेन बुइसनमा लेउँची गरेको नम थियो नम्बर टेन बुइसनको गीत सँगसँगै गी अब लाइ नम्बर नाइन बुइसनको गीत नेपाल होल नम्बर नाइन बिसन क्याप्सन गरेको छ नेपाली कसरी चलचित्र हमेसा हमेसा रिलिज भइसकेको फिल्म हो छवि राज ओझा प्लस रेखा थापाले यो फिल्मलाई निर्माण गरेका हुन् र यिनीहरू दुवैजनाले अब छुट्टा छुट्टै फिल्म बनाउँदैछन् र छविले अब बनाउन लागेका छन् ओके यतिखेर सुटिङ भइराखेको छ फिल्मको नाम हो लभर र रेखाले पनि अर्को फिल्म बनाइराखेकी छिन् सुटिङ भइराखेको छ फिल्मको नाम हो काली अब लोफर र रे क्या करने हो तो हेन बाकी अब नंबर नाइन पथन चलचित्र हमेशा को टाइटल नाइन प्रदर्शन चलचित्र नोटबुक पनि रिलिज भइसकेको फिल्म हो र फिल्मले राम्रो व्यापार पनि गरिसकेको छोटबुकबाट गाला रातै जाने नि छेकेनी आउने आउने लेनी लेनी लेनी जाने जहिले ओके okay, काउकुतीले हो कि लाजैले हो कि यो कान्छीको गाल राते नेपाली कतङ्ग चलचित्र नोटबुकको गीत गाने सुनिरहनु भएको छ नम्बर एट पोइसनमा आइपुगेको छ तिनी स्टेप तल चढेको छ गत हप्ताभन्दा अबलाई नम्बर सेभेन पोइसनको गीत नेपाल हो नम्बर सेभेन पोइसन क्याप्चर गरेको छ रिलिज भइसकेको फिल्म हो मन्जरी र मन्जरी ले जति राम्रो व्यापार गर्नुपर्ने थियो त्यति राम्रो व्यापार भने गर्न सकेन र नम्बर सेभेन पोइसनमा नेपाली कतङ्ग चलचित्र मन्जरीबाट जादु Mushiven. Mushiven. Mushiven. Mushiven. Manayta honi bairi, manayta honi saathhi, man kai kura ma aaza man lai khul na deo. गीत गीत यो सुपारीव घिमरेले निर्देश ओके झर्ना विष्ट लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ फिल्म अब चाँडै नै रिलिज हुँदैछ भन्नु तिमी भन्न स ओके भेटेर तिमीलाई एउटा कुरा भन्नु छ नेपाली कथाङ चलचित्र सुपारीको गीत यहाँले सुनिरहनु भएको छ अब चाँडै नै प्रदर्शनमा आउन लागेको फिल्म हो सुपारी लभ स्टोरी सँगसँगै एक्सन प्याटर्नलाई फिल्म सुपारीले अलिकति फोकस गरेको छ फिल्म चल्ने कुरामा निर्माण एउटै निकै आशावादी रहेको छ नम्बर फाइभ क्वेसनको गीत नेपाल हो वा नम्बर फाइभ क्वेसन क्यान्सल गरेको छ रोमान्सले रोमान्स पनि अब प्रदर्शनमा आउनु पर्ने चलचित्र अब चाँडै नै दुई स्टेप नेपाली कथा रोमान्स बाट टाइटल सङ नम्बर फाइभ के हुनु टाढीचोकबाट हाई स्कुल जाने रोडमा रहेको मौला कालीका फसलको राम्रा राम्रा गहना मन परेपछि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नयाँ पुराना गहना साथी खरिद बिक्री पनि गरिन्छ सम्पर्क मौल कालिका सुन चाँदी पसल डाँडीचोकबाट हाई स्कूल जाने रोड मोबाइल नम्बर अञ्चल सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम कलिउड काउन्टाउन ब्रेकपछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्सको प्रस्तुति कार्यक्रम कलुटका आउन्टाउन यहाँले सुनिरहनु भएको छ र कार्यक्रम कलिउडका आउने गर्छ प्रत्येक साताको बुधबार अर्पण चार बजेको समाचारपछि करिब करिब पाँच बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा र यो प्रोग्राम भएको छ कार्यक्रम कलिउकाउन्टाउन सँगसँगै हामी रहेका छौँ अनि नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रदर्शनको नसिक नसिकाउनु लागेका अनि प्रदर्शन भएर वर्ग मात्र गएका नेपाली ने चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ नम्बर टेनदेखि नम्बर फाइभ पोइसनको गीत यहाँले सुनिसक्नु भएको छ अब नम्बर फोर पोइसनको गीत सुने हो वा नम्बर फोर पैसा क्याप्चर गरेको छ नेपाली कथन चलचित्र पहिलो माया हो मेरोले र पहिलो माया हो मेरो अब जेठ दस गतेबाट प्रदर्शनमा आउँदैछ र अबलाई भने नम्बर फोर पैसामा नेपाली कथनक चलचित्र पहिलो माया हो मेरोबाट टाइटल छ नम्बर स <Ngly> रम्बर थ्री क्वनमा नेपाली कथाना Hey, hey, hey, hey. हामी रियाेट दस गतिबाट प्रदर्शन हामी गीत पछि गरौँला अब पेसेन्टमा नेपाली कतन चलचित्र रियाबाट टाइटल ekle samdikarau <laughs> ekle samdid utchuma mero hope ma mero ma maya hun simbro mero hope ma mero ma chhaya hun mastimro chhaya chhaya chhaya chhaya ma utimro timro chhaya maya maya maya maya ma utimro timro maya chhaya chhaya chhaya chhaya ma utimro timro chhaya maya maya maya maya ma utimro timro maya pasho banne timi pasho maya ko banne temi fasho maya ko hoyo mari paso banne temi fasho maya ko hoyo mari i love you dear i love you dear नेपाली गथनग चलचित्र रियाको गीत आले सुन्दै हुनुहुन्छ झेड दस गतिबाट यो फिल्म प्रदर्शनमा आउँदैछ र झेड तिन गतिबाट प्रदर्शनमा आउने कुराकानी गरिराखेका थिए यसै फिल्मका निर्देशक निर्वाता सँगसँगै नायक भएका सुचित उपाध्यायले तर विविध कारणबाट फिल्म एक हप्ता पछाडि सरेको हो र अब दस गतेबाट फिल्म रिलिज हुँदैछ त्यो हेर्न बाँकी छ अल द बेस्ट हाम्रो गीत पछि अब नम्बर वान पोइन्सको गीत सुन्नुभन्दा अगाडि नम्बर टेन पोइन्स टु पोजिसनसम्म आइपुग्दा गरेको थियो पहिलो माया हो मेरो गरेको छ नेपाली कथन चलचित्र ब्ल्याक नाइट र ब्ल्याक नाइट यतिखेर प्रदर्शन भइराखेको फिल्म हो तर यो फिल्ममा भने प्रदर्शनमा आउन सकेको छैन अब चाँडै नै चित्रमा प्रदर्शनमा आउँदैछ सबै फिल्मको गीतलाई तल थक्दै नम्बर वान क्वेसन ब्ल्याक नाइटले गरेको छ र ब्ल्याक नाइटको कुराकानी गर्ने हो भने मधुसूदन भट्टराई फिल्मका निर्देशक हुनु हिराजबाबु गोर्खालीले फिल्ममा लगानी गरेका छन् र रा फिल्म राम्रो बनेको र रा दर्शक श्रोताले निकै रुचाएको कुराकानी गर्दा राखेका छन् मधुसूदन भट्टराईले लागु पदार्थ दुर्वैशलीमा आधारित फिल्म ब्ल्याक नाइटले युवाहरू कसरी लागु पदार्थमा सरको हुन्छन् र लागु पदार्थमा उनीहरू कसरी आउँछन् र यसको फाइदा के हो र राज्यले के कस्तो सपोर्ट गर्नुपर्छ भन्ने कुरालाई पर्दामा देखाउन खोजेको छोड्दै प्रोग्रामबाट पनि विधामा साथी तपाईँ सम्पूर्ण सम्पूर्ण अवार्ड व्यक्त गर्दै कार्यक्रमबाट म स्वागत छुटिन्छु हवस् नमस्कार